हट आन्दोलनका क्रममा मुद्दा लागेकाहरूको मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयको निर्देशन जिल्ला विकास समिति डडेलधुराको वार्षिक समीक्षा सम्पन्न खडेरीका <स्थावी> कारण गहुँ उत्पादनमा कमी आएपछि अछाममा यस वर्ष खाद्य संगठ हुने दार्चोला बहुमुखी क्याम्पसद्वारा विद्यार्थी शुल्कमा दोब्बरले वृद्धि आन्दोलनपछि कञ्चनपुरमा भइरहेको लोडसेडिङ आउँदो एक हप्ता दुई घण्टा घट्ने रङ्गुन नदीमा बगेर एक महिलाको मृत्यु दार्चुलामा चालु आर्थिक वर्षका लागि नयाँ दर रेट निर्धारण मजदुरको ज्यालामा दस प्रतिशतले वृद्धि प्रभावकारी बयानब्बे दशमलव दुई मेगा हर्चरा इन्टरनेटमा रेडियो प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट सरकार र मधेसी मोर्चाबीचको सहमति अनुसार मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले मधेस र थारूहट आन्दोलनका क्रममा लागेका मुद्दाहरूको विवरण संकलन थालेको छ मन्त्रालयले तराई मधेसका बीच प्रमुख जिल्ला अधिकारीहरूसित थारूहट र मधेस आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा रहेकाहरूको विवरण माग गरेको हो गृह प्रवक्ता यादव कोइरालाका अनुसार प्रारम्भमा अदालतमा मुद्दा गएको र जान बाँकी रहेकाहरूको सूची बनाउने काम शुरू भएको छ अदालतमा गइसकेकाका को मुद्दा र अनुसन्धानका क्रममा रहेको मुद्दा फिर्ताको प्रक्रिया अलग अलग रहेकाले जिल्लासँग छुट्टा छुट्टै विवरणमा गरेका छौ कोइरालाले भने सूची आएपछि त्यसको आधारमा थप प्रक्रिया अगाडि बढ्छ कैलालीको टिकापुर घटना र महोतोरीको ज्वरको हत्या घटना जटिल छ कैलालीको टिकापुरमा आन्दोलनकारीबाट नेपाल प्रहरेका एसएसपी सहित छ सहत्रका दुई र एक बालक विपत्व रूपमा मारिएका थिए कैलालीको घटनामा छप्पन्न अभियुक्त छन् जसमध्ये बीस हत्या हत्या प्रयास र चोरीको अभियोगमा पूर्व बागी थुनामा घाटना का मुखे जनाकार सदभावना पार्टी अशम चौधरी <च्चारी> जिला विवास समिति डडेलधुरा आर्थिक वर्ष दुई हजार बहत्तर तिरहत्तर को वार्षिक समीक्षा कार्यक्रम जिलास्थित सरकारी तथा गैर सरकारी संघ संस्था का साथ अन्य निर्ट जिला संपूर्ण काम को भौतिक तथा विय प्रगति समीक्षा कर स्थानीय विवास अधिकारी पुरूषोत्तम ढका के जानकारी द्वे जिला समिति जिम्लापूर्ण सरकारी तथा गैर सरकारी संघ संस्था जिक्रम संचालन करीक्षा में उपस्थिति का आग्रह सड़क डिवीजन कार्यालय कुलपाते शहरी विवास तथा भवन निर्माण डिवीजन कार्यालय टूटी रल प्रकोप नियन्त्रण कार्यालय कैलालीले भने अनुपस्थिति रहेको जिल्ला विकास समिति डडेलधुराले जानकारी दिएको छ समीक्षा कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख संचारकर्मी र सरकारवालाहरूको उपस्थिति रहेको थियो राष्ट्रपति विद्यादेवी भण्डारले सोमबार बैतडीको सिद्धेश्वर वृन्दावन तथा काभ्रेको वीरता देउालयमा भएका छुट्टा छुट्टे बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ केही समयदेखि यस प्रकारका सड़क दुर्घटनाको क्रम बढ़ेका सन्दर्भमा राष्ट्रपतिले भविष्यमा यस्ता दुःखद घटनाहरू रोक्नतर्फ आवश्यक कदम चाल्न सरकार लगायत सम्बन्धित सबैको ध्यान आकर्षण गराउनु भएको हो ती छुट्टा स्थानमा सोमबार भएको बस दुर्घटनामा परि तीसभन्दा बढ़ीको मृत्यु भएको थियो राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी जारीमा राष्ट्रपति भण्डारीले सुख सन्तप्त परिवारप्रति भावपूर्ण सम्वेदना प्रकट गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको उल्लेख गरिएको छ <स्वाँ> भित्री मधेसमा पर्ने रंगुन नदीमा बगेर एक वृद्ध महिलाको मृत्यु भएको छ नदी तर्ने क्रममा रंगुन नदीले बगाउँदा परशुराम नगरपालिका चार कटालकी उनसती वर्षीय वृद्धा हिरादेवी पन्तको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ कटालबाट स्थानीय बजार लाल ढुङ्गा जाने क्रममा पन्तलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक श्यामजङ शाहलाई उद्धित गर्दै पत्रकार मानबहादुर महराले बताएका छन् मृतक पन्तको सप बगेको ठाउँबाट दुई तीन सय मिटर तल नदी किनारामा भेटेको प्रहरीले जनाएको छ उक्त पुल नहुँदा विभिन्न अत्यावश्यकीय कामका लागि नदी भएर आवत जावत गर्नेहरूले जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता रहेको छ उक्त नदी तरेर ससाना बाल बालिकाहरू समेत विद्यालय जाने गरेका छन् अहिले भने नयाँ पुल निर्माणाधीन रहेको छ उक्त नदी तर्ने क्रममा यस वर्ष मात्रै चारजनाले ज्यान गुमाइसकेका छन् लामो खडेरीका कारण गहुँ उत्पादनमा कमी आएपछि यस वर्ष अछाममा करिब पन्ध्र हजार मेट्रिक टन खाद्य पुग हुने देखिएको छ मौजुदा जनसंख्यालाई पुग्ने गरी खाद्यान्न उत्पादन हुन नसकेपछि करिब पन्ध्र हजार मेट्रिक टन खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने देखिएको हो जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको अनुमानित जनसंख्या दुई लाख वार्षिक रूपमा करिब साठी हजार मेट्रिक टन प्रशोधित खाद्यान्न आवश्यक पर्छ गएको वर्ष लामो खडेरीका कारणले धानपछिको प्रमुख बाली गहुँको उत्पादन करिब तीन प्रतिशतले घटेपछि पन्ध्र हजार दुई सय एकचालिस मेट्रिक टन प्रशोधित खाद्यान्न अपुग हुने वरिष्ठ कृषि विकास अधिकृत कृष्ण हरिदेव कोटाले जानकारी दिनुभएको छ लगातार वर्षा भएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ़दै गएको छ जिल्ला अस्पताल पाटन प्राथमिक स्वास्थ्य केन्द्र र भेलोौली प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको संख्या बढेका हुन् जिल्ला अस्पताल बैतडीमा दिनहुजसो सय भन्दा बढ़ी भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका डाक्टर विदुर भण्डारले जानकारी दिनुभएको छ विगतको भन्दा भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको जनाइएको छ बर्खायाममा पानीका मुहानमा फोहर पानी मिसिने भएकाले खानेपानीबाट बढ़ी रोग फैलिने गरेको डाक्टर भण्डारले बताएन भाइरल ज्वरोका बिरामीको संख्या गएको एक हप्ता यता प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि दिनह जसो साठी भन्दा बढ़ी भाइरल ज्वरोका बिरामी आउने गरेको डाक्टर शशी कडेलले जानकारी दिनुभएको छ कैलालीमा स्थानीय तहको पुनसंरचनाको खाकामा विवाद कायमै हुँदा स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिले अन्तिम खाका केन्द्रमा पठाउन सकेको छैन गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले साउन मसान्त स्थानीय तह पुनसंरचनाको अन्तिम खाका केन्द्रमा पठाउन निर्देशन दिएको भए पनि विवाद कायमै रहँदा पठाउन नसकिएको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ त्यस्तै केन्द्रमा पनि स्थानीय तहको संख्या थप्ने बारे छलफल भइरहेको कैलालीमा पाँच नगरपालिका एक उपमहानगरपालिका र चारवटा गाउँपालिका सहित दसवटा स्थानीय निकाय रहने निर्धारण गरेपछि विभिन्न क्षेत्रमा विरोध हुँदै आएको हो हाल कायम रहेको क्षेत्रमा वासिन्दाले आफ्नो ठाउँलाई टुक्राएर अर्को क्षेत्रमा राख्न नमान्दा विवाद कायम रहेको छ सिमाना निर्धारण आयोगले साउन मशान्त भित्रमा स्थानीय त आफ्नो संरचनाको अन्तिम खाका केन्द्रमा पठाउने निर्देशन दिएको भए पनि जिल्लाको अन्तिम खाका पठाउन नसकिएको हो दार्चुला बहुमुखी क्याम्पसले चालु आर्थिक वर्षमा स्नातक तहमा वि तहका विद्यार्थीहरूको दो शुल्क दोब्बरले बढ़ाएको छ बहुमुखी क्याम्पसले दुई हजार उन्सठी सालदेखि शुल्क नबढ़ाएको भन्दै दुई सालमा आएर दोब्बरले शुल्क बढ़ाएको क्याम्पस प्रमुख कृष्णसिंह साउदले जानकारी दिनुभएको छ एकातिर क्याम्पसको आर्थिक एक अवस्था एकदमै दयनीय भएको र शिक्षकहरूलाई पारिश्रमिक दिन नसकेका कारण विद्यार्थीहरूको शुल्क बढ़ाएर भए पनि क्याम्पस चलाउने प्रमुखको भनाइ रहेको छ अहिले विद्यार्थीहरूको संख्या एकदमै न्यून भएको भन्दै विधार्थीहरूबाट दोब्बर शुल्क लिन लागि छ दोब्बर शुल्क लिएको प्रति तै चरको शुल्क तिर्न नसक्ने विद्यार्थीहरूले बताउँदै आएका छन् तर क्याम्पस प्रमुखले भने क्याम्पसद्वारा बढाएको शुल्क कुनै हालतमा पनि फिर्ता नहुने बताउनु भएको छ तपाईँहरूले फ्रिक्वेन्सीले बयानब्बे दशमलव दुई मेगा हजार सुनिरहनु भएको छ कञ्चनपुरका राणा थारू समुदायको धार्मिक आस्थाको धरोहर इटाहा क्षेत्र ओझेलमा परेको छ प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावमा कञ्चनपुरको देखत पुली छमा पर्ने इटाहा क्षेत्र ओझेलमा परेको हो ऐतिहासिक र धार्मिक क्षेत्रका रूपमा परिचित इटाहा क्षेत्रमा प्राचीनकालीन इटार सिक्काहरू पाइनुले यस क्षेत्रमा प्राचीनकालमा मानव बसोबास रहेको पुष्टि गरे पनि संरक्षणका लागि व्यवस्था हुँदै आयो त्विक वस्तु को संरक्षण पुराना ईटा धातु सिक्का उत्खनन करें समेत चोरी होने क्रम बढ़े कञ्चनपुरमा भइरहेको लोडसेडिङ आउदो एक हप्ता दुई घण्टा घट्ने भएको छ संयुक्त विद्यार्थी संगठनले गरेको आन्दोलनपछि विद्युत प्राधिकरणसँग भएको छलफलमा दुई घण्टा लोडसेडिङ घटाउने सहमति भएको हो लोडसेडिङले सबै क्षेत्र प्रभावित भइरहेका बेला गरिएको आन्दोलनपछि लोडसेडिङ घटाउने सहमति भएको कञ्चनपुरका अध्यक्ष ओम बस्नेत लोडसेडिङ घटाउने थप सम्भाव्यता अध्ययनका लागि विद्युत प्राधिकरणका प्रतिनिधिको संयोजकत्तामा प्रशासन कार्यालयका प्रतिनिधि विद्यार्थी संगठनका प्रतिनिधि र विद्यार्थीले इच्छाएको इन्जिनियर सदस्य रहने गरी कार्यदल समेत गठन गरिएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभएको छ दार्चुलामा मजदूरको नयाँ दर रेट कायम गरिएको छ जिल्ला दर रेट निर्धारण समितिको बैठकले सुनिर्णय गरेको हो प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको बैठकमा चालु आर्थिक वर्षका लागि श्रमिक ज्याला ढुवानी भाडा र निर्माणसँग सम्बन्धित सामग्रीहरूको नयाँ दर कायम गर्ने विषयमा छलफल भएको थियो दार्चुलामा निर्माण सामग्रीहरू कैलालीबाट ढुवानी हुने भएकाले कैलाली जिल्लाको दर आधार मानि ढुवानी लागत थप गरी यस वर्षका लागि नयाँ दर कायम गरिने निर्णय भएको छ चालु आर्थिक वर्षका लागि जिल्ला दरेट श्रावण पहिलो साता नै निर्धारण गरिसक्नुपर्ने परिपत्र भए पनि कैलालीको दरेट निर्धारणमा भएको ढिलाइले समितिले तोकिएको समयभित्रै दरेट कायम गर्न नसकेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभएको छ मिश्रित पहिचान समूहका लागि लैङ्गिक तथा पहिचान रूपान्तरण सम्बन्धी दुईटी नेतालिम साफे बगरमा सम्पन्न भएको छ समाजमा रहेको दलित र गैरदलित विभेदबाट उत्पन्न हुने द्वन्द्वलाई निनीकरण गर्न तथा जेसी सम्बन्धित सरकारले ल्याएको नीति तथा बारे सुधार विषय अन्तर्क्रिया कार्यक्रम गरिएको हो व्यक्ति विधिद्वारा द्वन्द न्यूनीकरणलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीतिहरु कार्यान्वयन सुधार ल्याउने नाराका साथ दलित गैर सरकारी संस्था महासंघको आयोजनामा तथा एसिया फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा मार्को गाविसका दलित गैर सहभागिता रहेको तालिमको सहजीकरण डीएनएफका जिल्ला संयोजक चक्र नेपालीले गर्नुभएको थियो देशको वर्तमान राजनीतिक परिस्थितिमा एमालेको कार्यदिशा विषयक एक दिने अन्तर्क्रिया कार्यक्रम दार्चुलामा सम्पन्न भएको छ कार्यक्रममा सहभागीहरू नेकपा एमाले अहिलेसम्म गरेका काम तथा अबको कार्यदिशा बारेमा जानकारी गराएको छ नेपाल बुद्धिजीवी परिषद दार्चुलाका अध्यक्ष धाना धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दार्चुला जिल्लाका सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य गणेश सिंह ठगुना प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्य समितिका अध्यक्ष धाना धामीले समसामयिक परिस्थितिका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो परिषदका सदस्य नरसिंह शैश्यले स्वागत मान्य राख्नु भएको कार्यक्रममा परिषदका पदाधिकारी नेकल्ला कार्य पदाधिकारी विभिन्न भातृ संगठन का, का पदाधिकारी पदा पत्रकार महासंघ का अध्यक्ष लगायत सरकार वाला निकाय पदाधिकारी सहभागिता सवारीस संबंधित सुदूरपश्चिम को ट्राफिक अपडेट सुदूरपश्चिम में सड़क तथा सवारी संग संबंधित क्लैपी घटना तथा दुर्घटना नाईक क्षेत्रीय ट्राफिक प्रभारी कार्यालय अतरिया अब आज दिउँसोको मौसमी पूर्वानुमान आज दिउँसो देशभर मौसमी बदली हुनेछ यसका सा, साथै मध्य तथा पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ धरोहर आन्दोलनका क्रममा मुद्दा लागेकाहरूको मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयको निर्देश अनि जिल्ला विकास समिति डडेलधुराको वार्षिक समीक्षा सम्पन्न खडेरका कारण गहुँ उत्पादनमा कमी आएपछि अछाममा यस वर्ष खाद्य संकट हुने दार्चुला बहुमुखी क्याम्पसद्वारा विद्यार्थी शुल्कमा दोप्परले वृद्धि आन्दोलनपछि कञ्चनपुरमा भइरहेको लोडसेडिङ आउदो एक हप्ता दुई घण्टा घट्ने रङ्गुन नदीमा बगेर एक महिलाको मृत्यु र दार्चुलामा चालु आर्थिक वर्षका लागि नयाँ दर रेट निर्धारण मजदुरको ज्यालामा दस प्रतिशतले वृद्धि समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगत्तै बीबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ